स रज का लागी, हीरो, मात्र, मार्शल इंपोरियम इस अर्पण स्थानीय समाचार को साथ में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 पन्न घड़ेरी खरीद करी ढुक्को संपर्क का गोपाल पौड़े रत्न मोबाइल अंठानबे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप फोन नंबर शून्य छप्पन सेनेटरी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 र्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाना क्वालिटी प्रेस छापा खाना विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आएल्स मान रामरो नोती जालने आउने तपाई कोश अपना The Next Education ने साकार पार्षा सा। The Next Education Consultancy Private Limited, Lines Sook Narayagard, Phone 056-571-091, 571-091 नमस्कार अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पण एक सय चाड थोक रूप पाँच समय गाह्र सकै इन्टरनेट अनलाइनमा डब्लूब्लू डट रेडियो अर्पण डट कम डट एमपीबाट संसारभरि केसा सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको खैरि नगरपालिकाले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ रेडक्रस सोसाइटीको भवनमा हिजो भएको प्रथम नगर परिषदमा खैरनी नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले एघार करोड़ उनासत्तरी लाख सन्ताउन्न हजार दुई सय उन्साठीको अनुमानित बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो नगरपालिकाले पुँजीगत खर्च आठ करोड़ एक लाख खर्च तीन करोड़ सत्तालिस र प्रशासनिक खर्च अडसठी लाख विनियोजन गरेको नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले सार्वजनिक गरिएको बजेट मध्ये अन्ठानब्बे लाख बाइस हजार आन्तरिक आमदमी गर्ने लक्ष्य लिइएको छ त्यस्तै नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान बाइस लाख अस्सी हजार नेपाल सरकारबाट निशर्त अनुदान चार करोड़ लाख उन्नाइस राजस्व बाँड़फाँडबाट प्राप्त आए 27 लाख सामाजिक सुरक्षा कार्यक्रमका लागि एक करोड़ छयानब्बे लाख चौध हजार जगडा कोष दुई करोड़ दश लाख रहने अनुमान गरिएको छ आर्थिक वर्षका लागि नगरपालिकाले विकास निर्माण र कृषिलाई विशेष प्राथमिकता दिइएको कार्यकारी अधिकृत शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ आर्थिक वर्षमा नगरका भित्री सड़क खण्डका बाटोको स्तर उन्नति गरिने पूर्वद्धार विकासमा जोड़ दिने र कृषिको पकेट क्षेत्रको रूपमा अघि बढेको नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो त्यस्तै नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन खेलकुद सरसफाई लक्षित वर्गका लागि कार्यक्रम बजार व्यवस्थापन लगायतलाई पनि प्राथमिकता दिएको कार्यकारी अधिकृत शर्माले बताउनुभयो नगर परिषदमा सहभागी वक्ताहरूले बजार व्यवस्थापन दैविक परको बाटा बस्ने कार्यक्रममा तटबन्धन लगायतलाई पनि स्थान दिनुपर्ने सुझाव दिएका थिए जी कार्यक्रममा चितवन क्षेत्र नम्बर दुईका सभा सदस्य स्नात अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले पूर्वी चितवन दुटा नगर पालिक भोहर व्यवस्थापन कर दीर्घकांड साइट निर्माण कर जोड़ दोग वाणिज्य संघ हरी का अध्यक्ष गुणराज श्रेष्ठ चितौन औद्योग वाणिज्य संघ का क्षेत्र सदस्य केशव पाठक सामुदायिक अध्ययन केन्द्र खरिणीका प्रमुख गोपाल परियार नेपाली कंग्रेसका जिल्ला सभापति टिक प्रसाद गुरूङ नेकपा एमालेका जिल्लाध्यक्ष जगन्नाथ फलिया ए माओवादीका ईश्वरी भट्टराई ने राप्रपा नेपालका जिल्लाध्यक्ष बद्री तिमल सेन्हा राप्रपाका जिल्लाध्यक्ष हरि रामहरि कणेल नेकपा मालेका जिल्ला सचिव परशुराम लामिसाने नेकपा माओवादीका मदुरो नेपाल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी लेखत पार्टीका क्षेत्रीय तथा नगरका दलीय प्रतिनिधि चितवन क्षेत्र नम्बर दुईका निर्वाचित सभा सदस्य स्नात अधिकारीले चितवन राष्ट्रिय निकुंसदेखि दक्षिणे भेटबाग त पूर्व पश्चिम रेलमार्ग बनाउन लागि प्रति सचेत बन्न चितवनवासीहरूलाई आग्रह गर्नुभएको छ खैनी नगरपालिकाको बुधबार भएको प्रथम नगर परिषदको उद्घाटन समारोहमा बोल्दै सुभासद अधिकारले बासिरे रेलको रेल उपयोग गर्न पाउने गरी भरतपुरलाई सोही रेल बना। रेलमार्ग बनाउनु पर्ने बताउनुभयो निकुञ्जबाट रेलमार्ग बनाउँदा प्राकृतिक सम्पदालाई समेत अस्तर गर्ने हुँदा चितवन अन्तर्गत पूर्व पश्चिम राजमार्ग नजिकबाट बनाउनु पनिमा उहाँले छोड दिनुभयो रेलमार्गका लागि गरिएको सर्वे माग गर्दै आफूले संसदमा आभाज उठाएको जानकारी दिँदै सुभासद अधिकारीले सरकारले पनि सुविषयलाई पुनरालोकन गर्ने आश्वासन दिनुभएको थियो सभासद अधिकारले भर्खरै मात्र नगरपालिका बनेको खैरनी नगरपालिकाले दीर्घकालीन योजना बनाएर अघि बढ्दै नमूना नगरपालिका बनाउनतर्फ लाग्न नगरवासीलाई आग्रह गर्नुभएको छ फरक प्रसंगमा संविधान सभा सदस्य अधिकारले तोके के मितिमा संविधान जारी हुने बताउनुभयो संविधान बन्ने आधार तयार हुँदै गएको भन्दै अधिकारले संविधान बन्दैन कि भन्ने संकाल नगर्न आग्रह गर्नुभयो रेल भारतीय राजदूत रञ्जित रेली नेपाल भारतबीचको खुल्ला सीमाको दुरूपयोग रोक्दै आर्थिक साझेदारी बढाउनु पने बताउन भएको छ उद्योग वाणिज्य संघितु उनले आयोजना गरेको व्यापार सम्बन्धी गोष्ठीमा बोल्दै राजदूत रेलले खुल्ला सिमानाको दुरूपयोग बढ्दै गएको गुनासो गर्नुभयो खुल्ला सिमानाको दुरूपयोग सदुपयोग गर्नुपर्नेमा नेपाली पक्षीबाट यसको दुरूपयोग बढ़ेको भन्दै रेली थप बढ़दै गयो भने यसको नियन्त्रणका लागि दवाब दिनुपर्ने बताउनुभयो वहाँले आर्थिक साझदारी बढ़ाउँदै चितवनका सम्भावित क्षेत्रहरूमा लगानी गर्न भारत तयार रहेको बताउनुभयो चितवनमा कृषिको सम्भावना राम्रो रहेको सुनेको बताउँदै वहाँले यस विषय महसुसमा अध्ययन गरी लगानी गर्न तयार रहेको बताउनुभयो बिरिगंज स्थित भारतीय महावाडी शी दूत अंशु रंजनले खुल्ला सीमा अनि सीमा क्षेत्रमा रहेका वनको सुरक्षामा कड़ाई नहुँदा दुवै पक्षीलाई घाता हुने गरेको बताउनुभयो उहाँले नेपाल र भारत देशको मित्रतालाई थपर घाट बनाउन आपसमा आर्थिक साझदारी गर्दै एकले अर्कोलाई सहयोग बढाउँदै लैसानु बताउनुभयो चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले सरकार प्रयासमा सीमा दुरूपयोग रोक्दै लगानी बढ़ाउनु बताउनुभयो उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तेलचन्द्र भट्टराईले मध्य नेपालमा लगानीको सम्भावना बारे भारतीय पक्षलाई जानकारी गराउनु भएको थियो केही वर्ष अघि नानखमा भएको लगानी मध्य नेपाल सेमिनारमा बनाइएका बीसवटा योजनाहरूको विषयमा जानकारी गराउँदै भट्टराईले यसका लागि लगानी आवश्यक रहेको बताउनुभयो गोष्ठीमा उद्योग वाणिज्य संघका उपाध्यक्ष चुनारायण श्रेष्ठले नेपाल र भारत देशको ऐतिहासिक धार्मिक तथा आर्थिक सम्बन्ध चर्चा गर्दै चितवनमा लगानी गर्न भारतीय पक्षीलाई आग्रह गर्नुभएको थियो नेपालमा ठूलो लगानी गर्ने देशहरू मध्येमा भारत पनि एक हो खुल्ला सीमा कु सही सदुपयोग हुन व्यापार घाटा बढ्दो क्रममा रहेको भन्दै बेला बेलामा देशले चासो राख्ने गरेका छन् नेपाल र भारत देशको अठार किलोमिटर खुल्ला सीमाना विश्वमै नौलो प्रयोग रहेको महावाण्ज्यदूत रञ्चनको भनाइ थियो वहाँका अनुसार यो खुल्ला सीमाको उपयोग गर्दै नेपालले करिब अन्ठानब्बे प्रतिशत आयात भारतबाट गर्ने गरेको छ बसौली सात जनकौलीमा रहेको पार्वती राष्ट्रिय प्राथमिक विद्यालयमा तीनरत बाह्रजना विद्यार्थीहरूलाई हिजो पुस्ताक वितरण गरिएको छ बसौली गाविसले स्वविद्यालयमा तीनरत गरीब तथा विपन्न समुदायका विद्यार्थीहरूलाई पुस्ताक वितरण गरेको हो विद्यालयमा हिजो आयोजना कार्यक्रममा गाविस सचिव तेजेन्द्रनाथ लामेसानेले विद्यार्थीहरूलाई पुस्ताक वितरण गर्नु थियो सो अवसरमा उहाँले गाविसभित्र रहेका विपन्न समुदायका विद्यार्थीहरूलाई शिक्षा आर्जन गना आए पनि कठिनाईको समाधान गर्न गाविस तयार रहेको बताउनुभयो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधान ज्ञानो ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो अब पाल प्रणोचनावास कर प्रणोचनावासमा हाम्रो प्रश्न छ पछिल्लो समय अख्तियार दुपयोग अनुसन्धान आयोग सक्रिय हुनुलाई तपाई के भन्नु छ यी भ्रष्टलाई सचिने मौका बीच चर्चा कमाउने मेसो सी निरन्तरता दिए राम्रो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 बालु ट्राफिक खबर यति बेला नानगढ एकटौडा बेरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोकलिन मगलिन्द ओबीसी काठमाडौँ सड़क खण्ड मोगलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ प्रासेब टोल सड़क खण्ड पनि खुल्ला छ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 सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम चौतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै आज देउँसो धाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ य द्वारा जनहित का बिहन सात बजे अर्पण स्थानीय सकिए सुजिता हमाल हम विधाए नमस्कार जय गलेसो रियल इस्टेट एन्ड प्राली द्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र मिटर उत्तर तर्फ जाने बाटोमा रहेको चार बिगा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि